स्वागत छ आज हामी कुराकानी गर्न गइरहेका छौँ समग्रमा चितवनमा केही वर्ष यता एउटै सिजन एउटै समयमा धेरै मेला महोत्सवहरू सञ्चालन हुँदै आएका छन् पछिल्लो पटक यही पौष सत्ताइस गतेदेखि चितवनको टिकौली स्थित क्षेत्रीय रङ्गशाला निर्माणाधीन स्थलमा रत्नगर महोत्सव सञ्चालन हुँदै जसको आयोजना गरेको छ उद्योग वाणिज्य संघ रत्नगरले रत्नगर उद्योग वाणिज्य संघ दुई सालमा दसैँ मेलाको नामाकरण शुरू गरेको मेला महोत्सव अहिले रत्नगर पछिल्लो पटक महोत्सव वाणिज्य संघका अध्यक्ष एवं रत्नगर महोत्सव मूल आयोजक समितिका संयोजक राजारामी उहाँलाई स्वागत गर्दै अबको कार्यक्रम तपाईँलाई म लिएर जान्छु सिधै रेग्मी गरिएको कुराकानी यति बेला स्वागत गर्न चाहन्छु म संस्थाका अध्यक्ष राजा राम बेङ्गराई यहाँलाई स्वागत छ धन्यवाद समग्रमा आजभोलि केमा व्यस्त हुनुहुन्छ अहिले म रत्न महोत्सव दुई हजार चौहत्तर नव संस्करणको रूपमा निहारको माझ लिएर आइरहेको छु र हामी अहिले सिङ्गो रत्नर उद्योगवाणीसँग त्यसैमा चाहिँ अहिले व्यस्त छौँ महोत्सवको तयारी के कस्तो चरणमा पुगिरहेको छ के कसरी तयारी गर्दै हुनुहुन्छ यति बेला हामी रत्नहरू महोत्सव यही पौष सत्तासीदेखि माघ सात प्रतिशतमा तयारीको साथ जुटिरहेका छौँ र अहिले यति बेला हामी एकदम अन्तिम चौर पुगिरहेका छौँ अहिले तपाईँले देख्न सक्नुहुन्छ हामीले मूल मुख्यद्वार प्रवेशद्वार निर्माण गरेका छौँ मुख्य गेट भन्छौँ हामी त्यसलाई त्यसै हामीले स्टल निर्माण गरेका छौँ स्टलमा पनि तपाईँले देख्न सक्नुहुन्छ कृषि परिसर देख्न सक्नुहुन्छ पोल्ट्रीको परिसर देख्न सक्नुहुन्छ पशुजन्य उत्पादनहरू दुर्देवीहरूको चाहिँ प्रदर्शनको स्थलहरू देख्न सक्नुहुन्छ त्यसै गरी दैनिक रूपमा उपभोगी सामग्रीहरूको स्टल जनरल स्टल भनेर हामीले भनेका छौँ त्यसलाई देख्न सक्नुहुन्छ भने चितवनमै उत्पादन भएका वस्तुहरूको पनि तपाईँले तपाईँलाई हामीले देखाइरहेका छौँ छिट्टो स्थल राखेर रा त्यसै गरी प्रविधियुक्त कसरी बनाउन सकिन्छ रोजगार उन्मुख कसरी बनाउन सकिन्छ भन्ने ढङ्गले अहिले हामीले त्यसका पनि छुट्टै प्रविधियुक्त स्थलहरू बनाइरहेका छौँ अटो छ अटो स्टल पनि तपाईँले देख्न सक्नुहुन्छ त्यसै गरी हामीले मनोरञ्जनका साधनहरू बाल पनि हामीले छुट्टै व्यवस्थापन गरेका छौँ हाम्रो इतिहास जोडिएको आमी हरेक नेपालीको मन मुटु र मस्तिष्कमा बसेको नेपालका हाम्रा अग्रजहरूले पुर्खाहरूले हामीलाई चाहिँ उपहारको रूपमा दिनुभएको धरहरा दुई हजार बत्तर सालको विनाशकारी भूकम्पको कारणले गर्दाखेरि माटोमा मिल्यो त्यो धरहरालाई पनि अहिले हामीले निर्माण चढाउँछौँ र हामी अन्तिम अन्तिम अवस्थामा पुगिरहेका छौँ समग्रमा यो महोत्सव चाहिँ कति संस्करणको रूपमा अहिले सञ्चालन हुन गइरहेको छ अहिले हामीले नवौं संस्करण रूपमा चाहिँ यसलाई सञ्चालन गरिरहेका छौँ नवौ संस्करणसम्म आइपुग्दा महोत्सवमा अलिकति परिमार्जित अघिल्लो वर्षभन्दा यस वर्ष अझै हेर्न यो चाहिँ चिकलायक छ भनेर यतिखेर हामीलाई सुनेर अनि पढेर बसिरहनु भएको आम अवलोकनकर्तालाई चाहिँ कसरी तपाईँ आकर्षण गर्न सक्नुहुन्छ एकदमै तपाईँले सही कुरा भन्नुभयो जहिले पनि रत्नर उद्योगवाणीसँगले हरेक महोत्सव गर्दै गर्दाखेरि कुनै न कुनै चिज समाजलाई दिइरहेको छ र समाजबाट केही न केही चिज रोजगार उन्मुख ढङ्गले वातावरण सृजना गरिरहेको छ हामीले दुई हजार सन्ताउन्न सालमा पहिलोपटक दसैँ मेलाबाट सुरुवात गरेको रत्नर महोत्सव आज हामी नौ ससम्म दुई हजार चौथोमा आइपुग्दाखेरि दुई हजार बैसाठीमा हामीले प्रथम राष्ट्रिय महमेला गऱ्यौँ त्यसै गरी महमेला गर्दै गर्दाखेरि स्वदेशमा प्रचार प्रसार भयो विदेशमा पनि प्रचार प्रसार गर्ने र ब्रान्डिङ गरेर लैजाने कुरामा अलिकति अप्ठ्यारो रह्यो भन्ने खालको कुरा मह उत्पादक मौरी पालक कृषक उद्यमी साथीहरूले भनिसकेपछि हामीले चौसठीमा पनि त्यस त्यसलाई निरन्तरता दिउँ र अहिले नेपालमा उत्पादन भएको मह विश्व बजारमा पुगिरहेको छ तपाईँले युरोप कन्ट्रीमा जानु भने नेपालको मह भेट्नुहुन्छ अस्ट्रेलिया जानुभयो भने नेपालको मह भेट्नुहुन्छ अमेरिकन देशहरूमा जानुभयो भने नेपालको मह भेट्नुहुन्छ र हाम्रै घर घरमा पनि यति बेला डाबर नेपालले नेपालकै महलाई चाहिँ प्रशोधन गरेर हाम्रो घर आँगनमा पुर्याइरहेको अवस्था छ त्यसै गरी हामीले चैसठीमा केरा एक परिकार अनेक भनेर हामीले जसरी केरालाई एउटा पकाएर खाने पहेँलो बनाएर खाने माध्यमको रूपमा मात्रै बुझेका थियौँ भने केराबाट चिप्स बन्छ चा, केराबाट चाहिँ अन्य परिकारहरू खाद्यान्न परिकार, परिकार बन्छ र केराको थम्बाबाट हामीले लगाइरहेको कपडाको धागो उत्पादन हुन्छ भन्ने कुराको जानकारी थिएन आज त्यो उत्पादन प्रणालीमा हामीले जोडेका छौँ र अहिले त्यो ते त्यसले तपाईँ हामी सबैको दैनिक जीवनयापनमा चाहिँ सहजीकरण गरेको छ त्यसरी आइपुग्दाखेरि हामीले अठसाठीमा चितवन चाहिँ पर्यटकीय क्षेत्र पनि हो सोह्र मात्रै एउटा तेस्रो पर्यटकीय स्थलको विकास गरेको थियो सोरा अने पर्यटकको बसाइलाई कसरी लिन सकिन्छ भन्ने ढङ्गले हामीले यहाँको अन्य गन्तव्य स्थलहरू जस्तो सिराइचुली परेवाकोट अनि उपर्नाङगढी हाम्रो धार्मिक स्थल देवघाट पाँच पन्ध्र लगायतका ठाउँहरूको प्रचार प्रसार हेलिकप्टर मार्फत गरेका थियौँ त्यो तपाईँले देखिराख्नु भएको थियो सप्तरीमा आइपुग्दाखेरि हामीले मा चाहिँ मोर्चा हिजो तोरीको राजधानी भनेर चिन्थ्यौँ पोल्ट्रीको राजधानी भनेर चिनिरहेका छौँ र यो दुइटै चिजको चाहिँ संशीश रूपमा अगाडि बढ्नुपर्छ है भनेर हामीले सप्तारीमा मत्स्य मेला पनि गरेर हामीले त्यसलाई जोडेर अगाडि बढाइरहेका छौँ त्यसै गरी बहत्तर राखेको देश अवस्थामा थियौँ वास्तवमै संविधान जारी गरिसकेपछि केही राजनीति दलहरूले त्यो संविधानलाई नमाइरहेको अवस्थामा सीमामा अवरोध भइरहेको अवस्थामा हामीले गरेको महोत्सवले तपाईँले देखिराख्नु छ ऊर्जाको सङ्कटलाई कम गर्नुपर्छ भन्नाले हामीले त्यति हामीले त्यो महोत्सव सञ्चालन गऱ्यौँ जति बेला चाहिँ वैकल्पिक ऊर्जाको प्रबन्ध गर्ने हेतुले गऱ्यौँ र अहिले तपाईँले हरेक उद्योग कलखामा देख्न सक्नुहुन्छ वैकल्पिक ऊर्जा सोह्र ऊर्जाको चाहिँ प्रयोग भएको देख्न सक्नुहुन्छ र अहिले चौतना गर्दा हामीले कृषिलाई बढी फोकस गरेका छौँ यति प्रधानमन्त्री आधुनिकरण कृषि परियोजनाको साथ र सहयोगको साथ हामीले कृषिजन्य उदाहरणहरूलाई बजारीकरण गर्ने र सँगसँगै अहिले चितवनमा बुङ्गुर व्यवसाय फर्साउँदो अवस्था रहेको छ बुङ्गुर कसरी बजारीकरण गर्न सकिन्छ अहिले वास्तवमै हामीसँग बाहुनबाली चिन्हन छ घरमा हिजो कुखुराहरूले लिएर पकाउनु हुँदैन भन्थे आज तिनै छोरा नातिले होटल रेस्टुरेन्ट बसेर बुङ्गुर पोर्क चाहिँ सेवन गरेको छ तर घरमा लानु हुँदैन भन्ने खालको जुन तन्सिर छ त्यसलाई चिर्दै यो बुङ्गुर पनि एउटा गाई भैँसी जस्तै हो भन्ने सन्देश दिने उद्देश्यको साथ यति हामीले पोर्क फुड फेस्टिभल पनि मनाउँदैछौँ र पर्यटकीय प्रवर्धन गर्ने हेतुले हाम्रो पुरानो कला संस्कृतिलाई संश्न गर्ने हेतुले धरारा र पो फुड फेस्टिभल र हामीले कृषिमा अहिले तपाईँले देख्न सक्नुहुन्छ पूर्वी स्थान चाहिँ खाद्यान्न बालीको पनि त्यति प्रचुर सम्भावना छ र हामीले त्यो धानलाई कसरी वैज्ञानिक तरिकाले उत्पादन गर्न सक्छौँ भन्ने ढङ्गले त्यो हामीले ट्रेमा चाहिँ धानका बिउहरू कसरी जमाउन सकिन्छ भन्ने ढङ्गले प्रविधि अवस्थापनको पनि अभियानमा लागिरहेका छौँ फुड फेस्टिभलको कुरा उठिरह फुड फेस्टिभललाई कसरी सञ्चालन गर्दै हुनुहुन्छ कति दिन सञ्चालन हुन्छ र कुन स्थानमा हुँदैछ हामीले फुड फेस्टिभल चाहिँ यही माघ दुई गतेदेखि छ गतेसम्म रत्नगरको बजार क्षेत्र अहिले तपाईँले देख्न सक्नुहुन्छ सनराइज बैङ्कको पछाडिपट्टि जति हामीले पहिलो दसैँ मेला भनेर लगाएका थियौँ दुई हजार चित्रवन स्कुलले हिजो स्कुल खोलेर त्यहाँ सञ्जाल्नु भएको प्राङ्गणमा अहिले हामीले तयारी गरिरहेका छौँ र त्यहाँ हामीलाई आशा छ विश्वास छ पचासवटाभन्दा बढी स्थल हामीले त्यहाँ व्यवस्थापन गर्नेछौँ समग्रमा यसपालि महोत्सवमा प्रवेशको लागि चाहिँ टिकटहरू के कस्तो व्यवस्था गरेको छ वास्तवमै हामीले टिकट पहिलाको जुन दरेट हो त्यो दरेटमा कुनै वृद्धि गरेका छैनौँ अहिले समानुकूल ढङ्गले महँगी धेरै बढेको छ तपाईँले पनि देख्न सक्नुहुन्छ हामीले पनि देखिरहेका छौँ तर हामीले पैसा कमाउने उद्देश्य हाम्रो होइन हाम्रो उद्देश्य भनेको उपभोक्ता र उदानकर्ता बिचको चाहिँ समुद्र सम्बन्ध कायम गर्ने हाम्रो उद्देश्य हो र त्यो जे जस्तो लागेर लागेको छ त्यो सबैसँग चाहिँ थोरै थोरै कलेक्सन गरेर थोरै थोरै उठाएर एउटा घैला भर्ने सिटको थोपा उठाएर घैला भर्ने भन्ने जस्तै तरिकाले हामीले पहिलाको जस्तो तरिकाले टिकटमा पचास रुपियाँ राखेका छौँ विद्यार्थीको टिकटमा पच्चिस रुपियाँ राखेका छौँ भने राज्यले सम्मान गरेको हाम्रा आदरणीय आमा बुवा हजुरबाहरूलाई सम्मानको साथ ज्येष्ठ नागरिक परिचय पत्र लिएर आउनुभएको खण्डमा हामीले उहाँलाई निशुल्क ढङ्गले प्रवेशको विषय मिलाएका छौँ यो टिकटको कुरा उठिरहँदाखेरि टिकट काउन्टर थोरै हुने अनि महोत्सव चाहिँ राजमार्गको नजिकै हुँदाखेरि भिडभाड बढ्ने अघिल्लो महोत्सव पनि एउटा ठुलै घटना घट्यो यसलाई रोकथामको लागि चाहिँ सङ्घले के कस्तो योजना तयार गरेको अहिले हामीले ट्राफिक व्यवस्थापनको लागि जिल्ला ट्राफिक प्रयोगसँग समन्वय गरिरहेका छौँ हामीले अहिले भानुचोकदेखि टिकोलीको मैदानसम्म नै कुनै पनि अवस्थामा जाम नहुने ढङ्गले त्यो व्यवस्थापन गर्नको पनि लागि परेका छौँ भने अहिले तपाईँले देख्न सक्नुहुन्छ फुटपाथबाट हिँड्नुभएको पैदल यात्री जो हुनुहुन्छ पैदल दर्शकहरू हुनुहुन्छ उहाँहरूको लागि हामीले दुईवटा बाटो निर्माण गरेका छौँ एउटा पुरानो ठाउँमा जुन यथावत बाटो थियो नि अर्को त्यसो ठिक दुई सय तिन सय मिटर पश्चिमतर्फ त्यो कर्बर निर्माण गरेर हामीले त्यहाँबाट सिधै मर्स परिसरमा कुहिने ढङ्गले व्यवस्थापन गरेका छौँ पहिलाभन्दा अहिले धेरै कुरामा सहजीकरण छ र हामीसँग पनि अनुभवहरू हामीसँग पनि एउटा परिपक्वता पनि बढ्दै गइरहेको छ त्यसलाई कसरी व्यवस्थापन गर्न सक्छौँ भनेर हामी लागिरहेका छौँ स्थानीय तहका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैबाट साथ सहयोग पाएका छौँ युवा साथीहरूबाट पनि साथ सहयोग पाएका छौँ र पहिला जुन खालको घटना घटेको छ त्यो घटनाप्रति हामी दुखी पनि छौँ र यो पटक हुँदैन भन्ने कुरामा विश्वास छौँ समग्र महोत्सवको विषयमा हामीले कुराकानी गरिरहँदा र हामीलाई सुनेर अनि पढेर बसिरहनु भएको महानुभावलाई तपाईँले के फनिदिनु पर्यो भने समग्र यसपालि अलिकति सङ्घलाई चाहिँ साह्रो ढुङ्गा चपाउनु परेको जस्तो अवस्था सिर्जना भयो है भनेर बाहिर सुनिन्छ नि वास्तवमै स्थानीय तहमा सबै समुदायले हामीलाई साथ सहयोग दिइरहनु छ समाजका शुभचिन्तक अभियन्ताहरू सबैको मायामता हामीले पाइरहेका छौँ अहिले हामीले सहजका साथ कार्यहरूलाई अगाडि बढाइरहेका छौँ र म तपाईँको लोकप्रिय बिहानी रेडियो मार्फत अनलाइन मार्फत म यहाँलाई यहाँहरू मार्फत आग्रह गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु कि तपाईँको दर्शक श्रोता वा पाठकहरूलाई मेरो विनम्र आग्रह छ अनुरोध छ म यहाँलाई नमन पनि गर्न चाहन्छु कि रत्न महोत्सव दुई हजार अवलोकन गरौँ त्यहाँ भएका कमी कमजोरीहरूलाई हामीलाई सुझाव रूपमा हामीले आगामी दिनका मेला मौ, महोत्सवहरूमा त्यसलाई अझै परिमार्जन गरेर अझै व्यवस्थित गरेर अगाडि बढाउन चाहिँ तयार छौँ र अहिले जति पनि समाजको अभियन्ताहरूले शुभचिन्तकहरूले सामाजिक व्यक्तित्वहरूले हामीलाई चाहिँ साथ सहयोग पाइरहेका छौँ यो हाम्रो लागि चाहिँ परिपूर्ण छ र अझै म उहाँसँग आग्रह गर्न चाहन्छु योभन्दा अझै धेरै साथ सहयोग र माया मा मद्दत दिनको मा लागि पनि म यहाँको लोकप्रिय मिडियामार्फत सबैसँग आग्रह गर्न चाहन्छु बिस किलोमिटर नजिकै लगभग तिनवटा मेला महोत्सव जुत्दैछन् यसपालि यसलाई चाहिँ सङ्घले कसरी हेरिरहेको छ वास्तवमै यहाँले भन्न खोज्नुभएको मलाई लाग्छ खिचडा महोत्सवको सम्बन्धमा यहाँले कुराकानी गर्न खोज्नुभएको होला म यहाँलाई आग्रह गर्न चाहन्छु कि खिचडा महोत्सव भनेको यहाँका आदिवासी भूमिपुत्र चौधरी थारू समुदायका साथीहरूले आफ्नो कला संस्कृति संरक्षण र प्रबोधन गर्ने उद्देश्य साथ माघी मेलाको लागि त्यो मेला महोत्सव चाहिँ आयोजन गर्नुभएको हो र हाम्रो उद्देश्य र उहाँहरूको उद्देश्य अलिकति थोरै फरक छ तर हामीले फेरि कला संस्कृति प्रबन्ध नै हो र भन्ने खालको कुरा पनि उठ्न सक्छ होइन हामीले कला संस्कृति प्रबन्धन गर्न सक्छौँ हामीले त्यो त्यहाँ सांस्कृतिक घरहरू पनि निर्माण गरिरहेका छौँ सांस्कृतिक भेषभूषा पनि हामीले प्रदर्शन गरिरहेका छौँ तर हामी एउटा उद्योगिक व्यवसायीले कला संस्कृति संशोधन गर्ने कुरामा यथेष्ट ध्यान नपुगेको हुनसक्छ त्यो मात्र पर्याप्त हुनसक्छ भन्नुभएकोले यहाँका आदिवासी जनजाति भूमिपुत्रले जुन खालको महोत्सव विगतदेखि वर्तमान अवस्थासम्म आइपुग्दाखेरि मनाइराख्नु भएको छ त्यो बिचमा हाम्रो भातृत्वपूर्ण सम्बन्ध छ हाम्रो चाहिँ एकापसको बिचमा सोह्रपूर्ण सम्बन्ध छ ती एकै अर्कालाई सहयोग गर्ने हाम्रो बिचमा कुराकानी पनि भएको छ त्यो खिचडा महोत्सव र रत्न महोत्सवको बिचमा कहीँ कतै पनि हामी दुवै पक्षलाई नोक्सान हुने मैले देखेको छैन भनिसकेपछि अब महोत्सवको पूर्व सन्ध्यामा एउटा चाहिँ रेली निकालिने गरिन्छ शोभायात्रा भनेर त्यसको तयारी के कसरी भइरहेको छ अहिले हामी तीव्र रूपले त्यो तयारीमा लागिरहेका छौँ त्यस प्रबन्धन समितिको संयोजक शोभायात्रा व्यवस्थापन समितिको संयोजक विञ्जना हिम्रे उहाँले आफ्नो ठाउँबाट सबैलाई पत्रचार गर्नुभएको छ यदि कहीँ कतै पत्र पुगेको छैन भने पनि तपाईँको यो लोकप्रिय मिडिया मार्फत म आग्रह गर्न चाहन्छु कि मेरो निमन्त्रणा नै तपाईँकोले रेडियो सुनेर शोभायात्रा सहयोगलाई पनि म आग्रह अनुरोध गर्न गर गर गर गर चाहन्छु र त्यहाँ नयाँ नयाँ किसिमका झाँकीहरू प्रदर्शन गर्ने ढङ्गले अहिले उहाँ चाहिँ लागिराख्नु भएको छ अनि यो झाँकी शोभायात्राको क्रममा विद्यालयका ससाना बालबालिकाहरूलाई प्रयोग गर्ने गरिएको देखिन्थ्यो नेपालमा विभिन्न ठाउँमा घटना घटिसकेपछि एउटा नेपाल सरकारले समेत त्यसलाई रोक लगाइसकेको अवस्था छ यसमा चाहिँ सङ्घको विशेषता अथवा सङ्घको धारणा के छ त्यसमा प्रयोग गर्ने नगर्ने हामीले विद्यालयका शिक्षक सरहरूसँग बसेर हामीले यो विषयमा अन्तर्गत गरिसकेका छौँ हामीले प्रष्ट भनेका छौँ प्लस टू पढ अन्य विद्यार्थीहरूलाई हाम्रो शोभायात्रामा सहयोग नगराइदिनु होला किनकि हामी त्यति नै प्रतिबद्ध छौँ हामीले अहिले तपाईँले देखिरहनु भएको छ बाल श्रम न्यूनीकरण तथा बाल श्रम रोकथाम हाम्रो एउटा का कार्यक्रम चलिरहेको छ बालश्रम कसरी हामीले बालबालिकालाई विद्यालय जान सक्छौँ बालबालिकाको आफ्नो नैसर्गिक अधिकारहरू कसरी प्रयोग गर्न सकिन्छ भन्नले हामी आफै यसो प्रतिबद्ध छौँ हाम्रा उद्योग कलकारखानामा पनि बालश्रम रहित बनाइरहेको अवस्थामा हाम्रा शोभायात्राहरूमा हाम्रा मेला महोत्सवहरूमा बाल बालिकालाई प्रयोग गरेर हामीले यसरी कुनै ठुलो उपलब्धि लिनु छैन त्यस कारणले गर गर्दाखेरि हामीले विद्यालयका शिक्षकजीहरूलाई बैठक राखेर आग्रह गरेका छौँ अनुरोध गरेका छौँ कि सोह्र वर्षभन्दा कम उमेरसम्मको बालबालिकालाई शोभायात्रामा सहभागी नगराउनु लागि हामीले भनेका छौँ र म आदरणीय अभिभावकहरूलाई पनि आग्रह गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु कि त्यस्तो कुनै पनि बालबालिकाहरूलाई सोह्र वर्षभन्दा कम उमेरका आफ्ना छोराछोरीलाई हाम्रो शोभायात्रामा सफाई नगरौँ सोह्र वर्षभन्दा माथिको बालबालिका वा हाम्रा भाइ बहिनीहरू भने उहाँहरू सफाई हुँदाखेरि उहाँले ज्ञानसी हासिल गर्न सक्नुहुन्छ त्यसलाई म उहाँहरूसँग आग्रह गर्न चाहन्छु समग्र महोत्सव सञ्चालन गरिरहँदा अब दिनरातै त्यहाँ त सामग्रीहरू हुनसक्छ होइन अवलोकनकर्ताहरूको भिडभाड बढी भइरहेको छ प्रत्येक महोत्सवमा लगभग सामान्य साना ठुला र सोना झै झगडाको विषयहरू आउने गरेको छ यसपालिको सुरक्षा चुनौतीलाई चाहिँ कसरी लिनुभएको छ वास्तवमा यहाँले राख्नुभएको क्वेसन अनुसारको त्यस्तो कुनै पनि झैझगडा वा त्यस्तो भएको छैन कहीँ कतै युवा साथीहरूको बिचमा वा कहीँ कतै त्यस्तो चाहिँ थियो होला भने पनि त्यो अब त्यो समयक्रमले त्यो घटनाक्रमले हामीलाई डाँडा कटाइसकेको छ नेटो अहिले सुरक्षा पनि चुस्त दुरुस्त छ त्यसभित्र शस्त्र प्रहरी हुनु छ त्यसभित्र जनपद प्रहरी हुनु छ त्यसभित्र सिभिलमा थुप्रै साथ दिनुहुन्छ त्यसरी हामीले आन्तरिक सुरक्षाको पनि व्यवस्था गरेका छौँ र यो कार्य हिजोको दिनमा कहीँ कतै भएका थिए भने पनि विशेषतः नेपाल उच्च मार्फीको सानो प्राङ्गणमा चाहिँ यसो कहिलेकाहीँ हिँड्दा ठोकिँदाखेरि त्यो कहिलेकाहीँ युवा साथीहरूसँग जोस डाँग अलिक बढी नै हुने भएको कारणले यस्तो स्थिति थियो होला तर अबको दिनमा त्यो अवस्था छैन र त्यसलाई हामीले पूर्ण रूपमा चाहिँ नियन्त्रित ढङ्गले गरेका छौँ भने सुरक्षा व्यवस्थापनलाई पनि हामीले सिसी क्यामेराको पनि त्यहाँ व्यवस्था गरेका छौँ कि हामीसँग चौबिसै घन्टा नेपाल सरकारको सुरक्षाकर्मीहरूले साथ सहयोग दिनुहुन्छ र सुरक्षाको व्यवस्था मिलाएका छौँ समग्रमा हामीले रत्नराक महोत्सवको विषयमा छलफल गरिरहँदाखेरि यति बेला धराराको कुरा पनि उठिरहेको थियो त्यो धरा चाहिँ कस्तो हामीले हेर्न पाइने अथवा चढेर अनुभूति लिन पाइने कस्तो प्रकृतिको वास्तव हाम्रा अङ्ग्रजहरूले हाम्रा पुर्खाहरूले हाम्रो लागि चाहिँ राखिदिनु भएको धरहरा विनाशकारी भूकम्प दुई हजार बहत्तरले अहिले जमिनमा मिलाएको छ माटोमा मिलाएको अवस्था छ त्यसको प्रतिमूर्तिको रूपमा त्यसको चाहिँ स्मरणको रूपमा हामीले जुन धरहरा निर्माण गरिरहेका छौँ र दर महोत्सव दुई अहिले हामी त्यसको झन्डै सत्तर फिटभन्दा माथि अग्लो उचाइमा हामीले त्यो धरा निर्माण गरेका छौँ भने तपाईँ हामी सर्वसाधारण सर्वसाधारण मानिस तिस फिट माथिसम्म जान सक्ने अवस्था हामीले बनाएका छौँ र त्यहाँ एकपटकमा हामी पचासदेखि साठीजनासम्म त्यो धरहराको चाहिँ अवलोकन गर्न सक्छौँ र माथि जान सक्ने अवस्था सृजना गरिएका छौँ धरहरा अवलोकन गरी टिकट राखिएको छ कि नि शुल्क छ वास्तवमा त्यो धरहरा निर्माण गर्ने क्रममा हामीले छोटो समयमा गरेको यो तयारी हो र त्यहाँ हाम्रो लगानी पनि धेरै नै छ हामीले लगानी अनुसारको टिकटमा मूल्य निर्धारण गरेका छैनौँ कि हामीले सामान्यतया त्यहाँबाट चाहिँ अवलोकन गरे बापत त्यहाँ हामीले त्यो लगानी गर्दै गर्दाखेरि त्यो लगानीलाई चाहिँ अलिकति भरि थोरै भनी राहत हुन्छ भन्ने ढङ्गले हामीले सामान्यतया पचास रुपियाँको टिकटको व्यवस्थापनको साथ हामी अहिले अगाडि बढिरहेका छौँ महोत्सव सञ्चालन भइ भइरहँदा त्यहाँबाट उठेका आर्थिक सङ्कलनहरू भइरहँदा समग्र महोत्सव रत्नगरमा हुने स्थानीय जनताले पनि शुल्कतिर अवलोकन गर्ने तर महोत्सव भइसकेपछि स्थानीय जनताले पाउने चाहिँ के त वास्तवमै तपाईँले निकै राम्रो प्रश्न राख्नुभयो यो आम रत्नवासीलाई चितवनवासीलाई यो चाहिँ परिरहेको दिमागमा भइरहेको कुरा सोधिनु भएको म तपाईँप्रति आभार व्यक्त गर्न चाहन्छु धन्यवाद दिन चाहन्छु कि हामीले पहिलो कुरो त रत्नमा उद्योगवाडीसँगले गरेको मेला महोत्सव भनेको कुनै पनि नाफा कमाउने उद्देश्यले गरिएको मेला महोत्सव होइन यो मात्र उत्पादनकर्ता र बधाबीचको सम्बन्ध सुधुर गर्ने हामी उद्योगी व्यवसायले लगानी गरेर उत्पादन भएका वस्तुको वास्तविक मूल्य कति परेको छ अनि तपाईँ बहदाहरूले कति तिरिराख्नुहुन्छ भन्ने ढङ्गले जानकारी गराउने उद्देश्यले हामीले यो मेला महोत्सवको आयोजना गरेका छौँ र अहिले जति पनि हामीले त्यहाँ टिकोलीमा मेला महोत्सव गरेका छौँ त्यसको खर्चमा हामीबाट केही सहयोग हुन्छ त्यहाँको दर्शकहरूबाट केही सहयोग हुन्छ भन्नुभन्दा टिकटको व्यवस्थापन गरेका छौँ त्यो कुरा मैले सुरुवात पनि तपाईँलाई राखिसकेको छु ग्रामीण बेल्ट उत्पादनको क्षेत्र हो कृषिका विभिन्न उत्पादनहरू गाउँमा हुन्छ अनि बजारमा ल्याएर उहाँले बिक्री वितरण गर्नुहुन्छ र त्यो उत्पादनकर्ताहरू भन्दा बिचको एउटा चाहिँ समुद्र सम्बन्ध काम गर्ने उद्देश्य हाम्रो अर्को कुरा तपाईँले महोत्सवमा त्यहाँभित्र के कुराको जानकारी दिन सकिन्छ भन्ने कुरा जुन आइराख्नु मैले सुरुवात पनि भनेँ अहिले वास्तवमा दैनिक पन्ध्र सयभन्दा बढी युवाहरू अहिले खाडी राष्ट्रमा चाहिँ आफ्नो रगत, रगत पसिना चाहिँ बगाउन गइराख्नु भएको छ पचास डिग्रीभन्दा चर्केको घाममा चाहिँ त्यहाँ श्रम चाहिँ बेचिराख्नु भएको छ त्यो श्रमलाई त्यो रगतलाई त्यो पसिनालाई हाम्रै माटोमा हाम्रै देशमा हाम्रै भोगोलमा चाहिँ हामीले बगायौँ भने हामी यहीँ सुन फलाउन सक्छौँ यहीँ हामीले आर्थिक उपार्जन गर्न सक्छौँ भन्ने उद्देश्यको साथ हामीले त्यो महोत्सवको आयोजन गर्दै आइरहेका छौँ र प्रत्येक पटक हामीले गरेको महोत्सवले के केही न केही रोजगारहरू पनि हामीले उत्पादित गरेको स्थिति यहाँले देख्न सक्नुहुन्छ र अहिले तपाईँले लाई हामीले प्रविधि बनाउने कुरामा पनि रद्दहरू मस प्रतिबद्धता र कटिबद्धता लागिरहेको छ है मैले सुरुमा पनि भनेँ कृषिका सामग्रीहरू अटोका सामग्रीहरू सँगसँगै जनरल आइटमहरू मैले अहिले पनि भनेँ किराको थामबाट चाहिँ धार उत्पादन गर्ने चिजहरू हामीले त्यहाँ प्रदर्शन गर्छौँ भने तपाईँ हामीले दैनिक रूपमा खाने खाद्यबारी उत्पादनको लागि चाहिँ भएको समस्यालाई पनि हामीले कसरी अझै प्रभावकारी बनाउन सक्छौँ चिनमा एक हेटरमा चालिस टन धान उत्पादन हुँदोरहेछ अनि भियतनाममा एक हेटरमा झन्डै चाहिँ पैँतिस छत्तिस टन धान उत्पादन गर्दोरहेछ अनि हामीले किन उत्पादन गर्न सक्दैनौँ भन्नुभयो भने प्रविधि हत्पादन गर्ने प्रविधि र गर्ने कुरामा हामी लागिरहेका छौँ र यति हामीले त्यही अनुसारको युवाहरूलाई चाहिँ प्रविधिको ज्ञान दिने उद्देश्यले यो महोत्सवको आयोजना गरिरहेका छौँ एउटा पाठ भने अर्को पाठ रन्तहरू उद्योगवाणीसँगले आयोजन गरेको मसबाट बचेको पैसालाई पारदर्शी तरिकाले हामीले समाजमा चाहिँ अहिले वितरण गरेका छौँ यहाँले देख्न सक्नुहुन्छ आदिवासी जनजाति चौधरी महिलाहरूले सञ्चालन गर्नुभएको झ्वानीमा जुन चाहिँ तालिम केन्द्र सिलाइ बुनाएको छ त्यहाँ हामीले सहयोग गरेका छौँ तपाईँले देख्न सक्नुहुन्छ त्यहीँ नजिकै भएको चाहिँ यो जैविक विध सूचना केन्द्र त्यहाँ हामीले सहयोग गरेका छौँ रोटरी लाइब्रेरी रोटरी साथीहरूले पढ्नुभएको शौचालयमा हामीले सहयोग गरेका छौँ त्यसै गरी विभिन्न मठ मन्दिर गुम्बाहरूमा हामीले सहयोग गरेका छौँ चेपाङ स्कुलमा हामीले सहयोग गरेका छौँ त्यसै गरी तपाईँले लेख्न यो जुटपानी ले स्कुलमा हामीले स्कुलको कोठा नै निर्माण गरिरहेका छौँ यसरी हामीसँग बचेको रकमलाई पारदर्शी तरिकाले समुदायमा खर्च गरिरहेका छौँ कि हाम्रा संशोधन गर्ने यहाँ बसेका चाहिँ उद्योगिक व्यवसायले तल भत्ता लिने ढङ्गले कहीँ को पनि हामीले गरेका छैनौँ पारदर्शी तरिकाले जे जस्तो पछि छ त्यो सबै हामीले समाजमा नै फिर्ता गरिरहेको अवस्था छ पछिल्लोपटक सामाजिक संस्थाको नाममा मेला महोत्सव अथवा विभिन्न कार्यक्रम गरेर आर्थिक सङ्कलन गरिरहँदाखेरि कता कतै छलीको घटनाहरू देखा पर्न थालेको छ सङ्घले चाहिँ यसप्रति के गर्दैछ कस्तो उपाय अप्नाएको छ के छ हामी उद्योगिक व्यवसाय हामी आफै पनि कर तिर्नुपर्छ भनेर लागिरहेका छौँ वास्तवमा कर चाहिँ यो देश निर्माणको शुल्क हो र त्यो तिर्ने कुरामा हामी आफै प्रतिबद्ध छौँ र हामी रत्न महोत्सव दुई हजार सत्तरदेखि नियमित रूपमा चाहिँ हामीले अन्तर्राष्ट्रिय कार्यालयमा दर्ता गरेर जिल्ला प्रशासन कार्यालयमा हाम्रा मेला महोत्सवहरू दर्ता गरेर त्यहाँबाट चाहिँ हामीले भएका आमदानीहरू पारदर्शी तरिकाले चाहिँ कर्तिरहेका छौँ कहीँ कतै त्यस्ता छिटपुट हाम्रो उद्योगिक व्यवसाय साथीहरू कहीँ कतै त्यस्तो भएको छ मेला महसुस गरेर चाहिँ भएको छ भने त्यो सचाउनलाई पनि म आग्रह अनुरोध गर्न चाहन्छु म तपाईँलाई अब अलिकति फरक पनतिर लिएर जाँदैछु समग्रमा भित्री तथ्यसम्म केलाउने प्रयास गर्छु केही बेर अब रत्नगर महोत्सवमा चाहिँ मूल आयोजक समितिको सङ्ख्या ठ्याक्कै भन्दाखेरि कति छ अहिले अहिले मूल आयोजक समितिको सङ्ख्या चाहिँ झन्डै तेह्र सयजना हुन्छ मूल आयोजक समितिको सङ्ख्या तेह्र सयजना बनाउँदै गर्दाखेरि विगतको घटनाहरू हेर्दाखेरि हाम्रो प्रत्यक्ष आँखाले पनि देखेको अनुभूति तेह्र सयजनालाई बिस बिसवटा पच्चिस पच्चिसवटा पास टिकट दिँदा पनि अब ठुला मान्छेले चाहिँ पास टिकट पाउने जो गरिब छ दिन दुखी जुन काम गरेर एक छाक छान धौधौँ छ चाहिँ प्रवेश गर्दाखेरि टिकटलाई शुल्क तिर्नुपर्ने अवस्था देखियो नि होइन तपाईँले कसरी बुझ्नु हामीले मूल समितिको सदस्यहरूलाई टिकट दिँदैनौँ यो पास दिँदैनौँ यो कुरा यहाँले यहाँको मिडिया मार्फत म जानकारी गराउन चाहन्छु मैले हिजो मात्रै राजनीतिक दलको लिडरहरूसँग बसेर पनि कुराकानी गरेको छु जिल्ला स्तरको नेपाली काङ्ग्रेसको नेता आदरणीय जितनारायण श्रेष्ठज्यू त्यसै गरी नेकपा एमालेको नेता माओवादी केन्द्रको नेता आदरणीय दाजु ईश्वरी भट्टराईज्यू उहाँले मलाई प्रष्ट भन्नुभएको छ कुनै पनि राजनीतिक दल कुनै पनि संस्था कुनै पनि व्यक्तिलाई पास दिने कुरा नगरोस् तपाईँहरूको सिस्टमअनुसार तपाईँहरूको आबद्ध तपाईँहरूको सदस्य बन्नुभएको सदस्य साथीहरूसँग तपाईँले विभिन्न चरणमा चाहिँ साथ सहलिनुहुन्छ उहाँहरूलाई तपाईँले आफैले आयोजन गरेको महोत्सवमा त्यो चाहिँ दिने कुरा सफाई गराउने कुरा आफ्नो ठाउँमा रह्यो तर कहीँ कतै पनि कोही कसैलाई पनि पास नदिनु होला भनेर उहाँले मलाई राय सल्लाह सुझाव दिनुभएको छ र हामी त्यही अनुसारको अहिले प्रतिगत छौँ विगतमा पनि हामीले मूल समितिको सदस्यहरूलाई पास वितरण गरेका छैनौँ योबाट पनि हामी मूल समितिको सदस्यहरूलाई कहीँ कसैलाई पनि हामीले पास वितरण गर्दैनौँ कोही कसैलाई पास पाइन्छ भन्ने भ्रम छ भने त्यो भ्रमबाट मुक्त हुनलाई पनि म यहाँको लोकप्रिय मिडियामार्फत मार्फत आग्रह अनुरोध गर्न चाहन्छु पास टिकटको छपाइ चाहिँ भएको छ कि छैन त पास टिकट भनेको मैले अहिले पनि यहाँलाई भनेँ हाम्रो सदस्य झन्डै अहिले चौबिस सयभन्दा माथि सदस्य हुनुहुन्छ उहाँहरूको लागि हामीले पास चाहिँ छापेका छौँ तर रा, यो राजनीतिक दल अनि संस्था मूल समितिको सदस्य उहाँहरूको लागि भनेर हामीले त्यो गरेका छैनौँ आयोजक संस्थाले महोत्सव सञ्चालन गरिरहने अनि आयोजकै पास टिकटमा छिर्ने अलि स्वाय त होइन यो तपाईँलाई मैले पुनः क्लियर गर्न चाहन्छु कि हाम्रा उद्योग वाणीसँग सञ्चालनको लागि हामीले तिनै उद्योगी व्यवसाय साथीहरूसँग कहिले हामीले सच्छता नवीकरण गर्ने कहिले उहाँहरूसँग सच्च शुल्क चाहिँ लिने अनि कहिले हाम्रो साधनसभा आफ्नै साधनसभामा पनि हामी आफैले चाहिँ लिने खाना खाने वा के गर्ने रेस्टुरेन्ट शुल्क रूपमा हालिने गर्दै गर्दाखेरि यत्रो ठुलो इभेन्ट जब हामी एघार एघार दिन गर्छौँ तपाईँ हामी सबैजना त्यसमा इन्भल्भ हुन्छौँ र इन्भल्भ हुँदै गर्दाखेरिमा चाहिँ एघार दिन इन्भल्भ हुँदै गर्दाखेरिमा चाहिँ एक दिन यसो हेर्न आउनुहोस् भनेर तिनै साथीहरू जसँग हामीले हाम्रो सङ्घ हरेक पटक हामीले विभिन्न चाहिँ नामबाट शुल्क लिएर हामीले हाम्रो सङ्घ गरेका छौँ त्यहाँ त्यो त्यसको लागि हामीले उहाँहरूलाई उपहारसहरू पठाएको हो यो कुनै चाहिँ तपाईँहरूले यो के हेर्नुको लागि तपाईँलाई यो चाहिँ सदैव भन्ने ढङ्गले यो होइन हामीले त उहाँहरूसँग प्रत्यक्ष रूपमा अन्यान्य पाठबाट लिइरहेका छौँ अप्रत्यक्षले केही चिज छैन त्यो कारणले गर्दाखेरि मात्रै हामीले गरेका हौँ यो अन्यथाहरू केही होइन पाँच टिकटको दुरुपयोग हुँदैन हुँदैन भनिसकेपछि यो उपसमितिहरू चाहिँ कतिवटा उपसमिति बनाइयो अहिले हामीसँग उपसमितिहरू चालिसवटा उपसमिति छ चालिसवटा उपसमिति र मूल समिति गरेर टोटल सङ्ख्या भनेको तेह्र सयको हारिमा हुनुहुन्छ कता कता के सुनियो भने सदस्य धेरै रहने सबैलाई भागबण्ड गराउँदै नचाहिएको उपसमितिहरू पनि निर्माण गर्नुपर्ने अब खै मैले त्यस्तो देख्दिनँ अहिले सबै सदस्यहरूले आफ्नो आफ्नो ढङ्गले काम कर्तव्य गरिराख्नु भएको छ कोही साथीहरूले सरसफे खानेपानी गरिराख्नु भएको छ कोही साथीहरूले स्टल निर्माण गरिराख्नु भएको छ कसैले स्टेज निर्माण गरिराख्नु भएको छ हामी सबैजनाको पार्ट कहीँ न कहीँ छ त्यो कारणले गर्दाखेरिमा चाहिँ यो अनावश्यक समिति बनाउनु पनि जरुरी छैन आवश्यक अनुसार समिति बनिरहेको छ भनिसकेपछि त्यो होस् महोत्सव राम्रोसँग सञ्चालन हुँदैछ त्यसो तयारी हामी स्टलको स्टलको अवस्था कस्तो छ कति स्टल बनाइएको छ रत्नहरू महोत्सव भन्ने बित्तिकै मेचीदेखि महाकालीसम्म भोरदेखि तराईसम्मका उद्योगिक व्यवसाय साथीहरूले यहाँ ल्याएर आफ्नो उद्योगमा उत्पादन भएको उत्पादित सामग्री र बिक्री वितरण गर्ने वाणिज्यका साथीहरूले स्टलको लागि पहिलादेखि नै बुकिङ गर्नुहुन्छ अहिले हामीले सुरुवातको चरणमा चाहिँ पचासवटा पचपन्नवटावटा स्टलबाट सुरुवात गरेको रत्नहरू महोत्सव हामी अहिले झन्डै चार सय पचासवटा व्यवस्थापनको साथ लागिरहेका थियौँ तर मैले अहिलेसम्म प्राप्त गरेको जानकारी अनुसार हामीसँग झन्डै झन्डै चार सय सत्तरी पचहत्तरवटा स्टल चाहिँ बुक भइसकेको अवस्था छ त्यसलाई व्यवस्थापन गर्न लागि हामी लागिरहेका छौँ अहिले चार सय पचासवटा स्टल हामीले व्यवस्थापन गरेका छौँ अब बिस पच्चिसवटा स्टललाई कसरी व्यवस्थापन गर्न सक्छौँ भन्नाले हामी लागिरहेका छौँ स्टल पहिलाको सङ्ख्यामा थप भयो कि भएन पहिलाको सङ्ख्यामा अहिले थप भएको छ पहिला हामीले चार सय स्टल व्यवस्थापन गरेका थियौँ यो पटक चार स्टल व्यवस्थापन गर्ने स्रोत साथ हामी अगाडि बढेका थियौँ तर त्यतिले मात्र नबुझेर अहिले चार स्टल चाहिँ व्यवस्थापन गर्नुपर्ने दायित्व हाम्रो काममा आएको छ त्यहाँ उपसमिति मार्फत विभिन्न ठाउँमा कर्मचारी आवश्यकता पर्ने अनि कर्मचारी आवश्यकता पर्दा आफआफ्नो आप मान्छेलाई मात्रै राख्यो बाहिर था थिएन जुन सर्वसाधारणको अझै के सुनिन्छ भने प्रत्येक वडा जस्तोको यसो समावेश गराइदिएको भए हुन्थ्यो भन्ने आवाज पनि सुनिन्छ नि यो पहिलो कुरा त तपाईँले जुन क्वेसन राख्नु भएको छ यो आफैमा पनि मलाई अलिक हार्सात्मक क्वेसन जस्तो लाग्छ किनकि यो कुनै इभेन्ट यो ठुलो लामो समयसम्मलाई रोजगार दिने उद्देश्यको यो महोत्सव होइन तपाईँलाई जानकारी गराउँ हाम्रो रत्नपुर देवानसँग अहिले झन्डै पन्ध्रजनाभन्दा बढी कर्मचारीहरू कार्यरत हुनुहुन्छ यो लामो समय होइन भनिरहँदा पनि अघिल्लो अघिल्लो संस्करणबाट जो नीति बिग्रेको प्रत्येकवटा टोलमा एक एकजना राखिदिएको र त्यहाँ यसरी पाइन्छ अरे है भनेपछि अहिले आम बेरोजगारी भइरहेको अवस्थामा त्यो खोज्नु त फेरि चाहे थियो होइन यस्तो अघिल्लो पटक हामीलाई तपाईँलाई मैले अघि पनि जानकारी गराएँ हामी अलिकति देश नै पूर्ण रूपमा चाहिँ एउटा सङ्कटग्रस्त अवस्थामा थियो संविधान नमान्ने भन्ने ढङ्गले तराई केन्द्रित राजनीति दलहरूले सीमामा अवरोध गरिरहँदाखेरि हामीले स्थान गरेको मेला महोत्सवमा चाहिँ हामीले सबै ठाउँबाट सबै तहबाट सबै ठाउँ प्रचार प्रसार पुगोस् भन्ने उद्देश्य साथ हामीले त्यो व्यवस्थापन गरेका थियौँ जति बेला हामीसँग चाहिँ पेट्रोलको अभाव थियो डिजलको अभाव थियो हामीले भने जस्तो ढङ्गले सवारी साधनहरू प्रसार प्रसार गर्न सकेको अवस्था थिएन र हामीलाई बाध्यतावश हामीले पैसाभन्दा पनि प्रचार प्रसार र त्यहाँ आउने दर्शकहरूको महत्त्व ठुलो हुन्छ भन्ने ढङ्गले हामीले गरेका थियौँ भने यो पटक अवस्थाबाट हामी मुक्त छौँ यो पटक सबै चिजको सहजीकरण छ सबै चिजले चाहिँ हामीलाई साथ सहयोग दिएको छ आम रूपमा सामाजिक अभियन्ताहरूको साथ सहयोग माया मता छ राज्य यो चाहिँ अहिले सीमावरोध पनि छैन सबै चिजको सहजीकरण भएको अवस्थामा अहिले कर्मचारी हाम्रो सँगै कार्यरत कर्मचारीबाट चाहिँ सबै हामीले व्यवस्थापन गर्न सक्छौँ सिद्धुङमा कहीँ कतै त्यस्तो अवस्था रह्यो भने हामीले है त्यहीँको स्थानीयमा त्यहीँ मैले तपाईँले भन्दै गर्दा टिकलीको चौरको नजिक पेरफिरको बस्तीका युवा साथीहरूलाई नै हामीले बढी चाहिँ जोड गरिरहेका छौँ समयअनुकूल परिवर्तन हुँदै गएको पछिल्लो पटक अब त्यहाँ मेला महोत्सव फुस फेस्टिभलको आयोजन गरिरहँदा फुस फेस्टिभलमा चाहिँ प्रवेश शुल्कको व्यवस्था छ कि छैन नि हामीले प्रवेशको व्यवस्था मिलाएका छौँ मेला महोत्सव भइसकेपछि स्टल त छँदैछ विशेष त अझै सांस्कृतिक कार्यक्रमहरू विशेष जोड दिने यसपालि कलाकारहरू के कस्ता छन् वास्तवमा हामीले चाहिँ हाम्रो देशको राष्ट्रिय स्तरको लोकप्रिय कलाकारहरू हाम्रो हु। माझ हुनु छ र सँगसँगै हामीले स्थानीय कला र संस्कृतिको उजगार उजगार गर्ने स्थानीय कला र संस्कृति हाम्रो युवा साथीहरूलाई पनि समय दिने जस्तै आफ्नो कला प्रस्तुत चा, गर्न चाहनुहुन्छ उहाँलाई पनि हामीले मञ्चकोमा चाहिँ उपलब्ध गराउने र उहाँलाई पनि एउटा चाहिँ कलाकार उत्पादन गर्ने हिसाबले यो, यो प्रकारको महोत्सवमा चाहिँ हामी लागिरहेका छौँ भने हाम्रो गाउँघरमा रहेको साहित्यिक कला र संस्कृतिको सम्बर्धन गर्नुपर्छ भनेर हामीले चाहिँ साहित्यिक गोष्ठीको पनि आयोजन गरिरहेका छौँ महोत्सव सञ्चालन गरिरहँदा महोत्सवको तयारी अन्तिम अन्तिम चरणमा पुगिरहँदा जैविक विविधतालाई ध्यानमा राख्दै भन्दै केही संरक्षणकर्मीहरूले विरोधको आवाज उठाउनु भएको छ नि तपाईँले कसरी हेर्नु भएको छ म आफै पनि एउटा संरक्षणकर्मी हो यहाँलाई कतिको जानकारी छ म आफै पनि वन्यजन्तु पुरस्कार नियन्त्रण युवा जाँड अभियानको अध्यक्ष भएर म आफैले पनि यो वन्यजन्तु संरक्षणको मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई नियन्त्रण गर्नुपर्छ भन्ने अभियान सञ्चालन गर्ने मान्छे हो र अहिले मैले ती युवा साथीहरू जोसँग म आफै पनि प्रस्तान्तरित गरेँ र नेपाल सरकारले तपाईँको मापदण्डभन्दा विपरीत ढङ्गले हामीले कुनै पनि कार्यहरू सञ्चालन गरिरहेका छैनौँ कि जे जे कुरा भन्नुभयो त्यो अनुसारको हामी अगाडि बढेको अवस्था छ भनेपछि लगभग महोत्सव अन्तिम तयारीमा पुगिसकेको छ अ यो पनि जानकारी गराइदिनुहोस् अब हामी यति बेर छलफल गरिरहँदाखेरि महोत्सवको उद्घाटन चाहिँ कोबाट हुँदैछ यति बेला हामीले रत्नगर महोत्सवको नौ संस्करण हामीले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ जिउबाट चाहिँ उद्घाटन गर्ने तयारीको साथ हामी लागिरहेको छौँ यति बेला हामीलाई सुनेर बसिरहनुभएका अनि पढ्नुभएका पाठकवर्गहरूलाई रतनमोत्सव अवलोकनको निम्ति अन्तिममा तपाईँ मैले सुन्न छुट्याएको अनि तपाईँले भन्न चाहनुभएको केही कुरा छन् भने राखिदिनुहोस् वास्तवमा धेरै राम्रो क्वेसनहरू सोध्नुभएको छ यसलाई म यहाँकोलाई हार्दिक धन्यवाद दिन चाहन्छु यहाँप्रति आभार पनि व्यक्त गर्न चाहन्छु समाजमा भएका हरेक कुराहरूलाई हामीले चाहिँ मिडियामार्फत जानकारी गराउने जुन अवसर यहाँले दिनुभयो यसलाई पनि म यहाँप्रति आभार व्यक्त गर्न चाहन्छु र यहाँको लोकप्रिय मिडिया सुनेर हेरेर पढेर रत्न र महोत्सव एकपटक अवलोकन गर्नलाई म सबै सबैसँग आग्रह अनुरोध गर्न चाहन्छु र मलाई यो महत्त्वपूर्ण समय यहाँको समय दिएर हाम्रा भनाइहरू राख्ने समय दिनुभएकोमा यहाँप्रति पुनः एकपटक हार्दिक धन्यवाद दिन चाहन्छु धन्यवाद व्यस्त समयको बावजुद समय दिनुभयो यहाँलाई पनि धन्यवाद